जस अन्तर्गत विगत केही श्रृङ्खला अघिदेखि हामी साहित्यकार सानु शर्माको उपन्यास अर्थको वाचन गरिरहेका छौँ अर्थको आज आठौं श्रृङ्खलाको वाचन हो सङ्घर्षको कथा बोकेको उपन्यास अर्थकी नायिका जिया एकदमै सङ्घर्षशील अवस्था पार गर्दै गर्दै जीवनको महत्वपूर्ण परीक्षा पास गर्न सफल भएकी छिन् उनको सिपमा संघर्ष सिवाय अरू केही नभएको अवस्थामा पाँचजना परिवारलाई पाल्ने आट गरेर सहर छिरेकी जियाले काठमाडौँमा एउटा सुन्दर घर किन्न सफल भएकी छिन् आखिर संघर्ष गर्दाखेरि सफल हुन सकिन्छ भन्ने प्रमाण जियाले प्रस्तुत गरेकी छिन् र एउटी नारी जसले समाजमा अपेलित भएर बस्नु पर्ने र एउटी नारी जसले सङ्घर्ष गर्न सके पुरुष भन्दा अब्बल बन्न सक्ने उदाहरण जिया बनेकी छिन् आज त्यही जियाको कथाको आठौं श्रृङ्खला को वाचन हो र अबको क्रममा आठौं श्रृङ्खलाको वाचन शुरू हुन्छ त्यो मेरो स्नाकोत्तरको अन्तिम वर्ष थियो अब त म क्यामेरा क्रुजसँग महत्वपूर्ण समाचार र अन्तर्वार्ताहरूमा पनि जान थालेकी थिएँ फोटोग्राफी सम्पादन क्यामेरा अपरेटिङदेखि कुन यस्तो तालिम थियो जुन मलाई अर्थले लिन लगाएको थिएन काम हलुका देख्ने सर मला मलाई एउटा फर्म ल्याएर थमाउनुहुन्थ्यो र तालिममा जाने आदेश दिनुहुन्थ्यो मलाई पनि नयाँ कुरा सिक्न सधैँ उत्साह हुन्थ्यो त्यो दिन म एउटा महत्वपूर्ण समाचारकै लागि वीर अस्पताल पुगेको थिएँ फर्कने बेलामा क्रिउसँगै फर्कन लाग्दा मेरो आँखा अनायसे अस्पतालको भित्र छिर्ने ठाउँमा ढोकैनेर एउटा मैलो पछ्यौरामा गुटमुटिएर बसेकी एउटी आइमीमाथि पर्यो उनको आधा आधाभन्दा धेरै अनुहार त पछौराले ढाकिएको थियो केवल आँखा र निधार मात्र यस्तो थियो जसलाई पछ्यौराले छेकेको थिएन मेरो आँखा त्यहाँबाट उठ्न सकेन म सममोहनमा बाँधिएकै ठाउँमा ठिङ्ग उभिएर उतै हेरिरहे म कसरी बिर्सन सक्ने त्यो अनुहारलाई त्यो अनुहार धनीले नै त मलाई मेरो हुनुको अर्थ दिएकी थिइन् मलाई बिना नामकी नानीबाट जिया बनाएर हेमा आन्टी मैले उहाँको अगाडि टुक्रुक्क बसेर उहाँको घुँडामा स्पर्श गर्दै बिस्तारै बोलाए उहाँले आँखा खोलेर मात्र हेरेपछि मलाई विश्वास भयो कि उहाँ हेमा आन्टी नै हुनुहुन्थ्यो हेमा आन्टी त्यो हालतमा मेरो आखा आँखाहरू वर्षन तप्तर भए म उठमा मुस्कान र आँखामा टिल्पिल आँसु लिएर उहाँलाई नै हेरिरहे उहाँ असमञ्जस्यपूर्वक मलाई हेरिरहनुभयो अनायसे उहाँको खुम्चिएको निदार खोल्यो आँखाहरू चौडा हुनुका साथै तिनमा आँसु छचल्के उहाँले भावनाले थरथर स्वरमा भन्नुभयो लड्की यो त तनै होस् नि मले स्वीकृति स्वरूप टाउको हल्लाएँ उहाँका हातहरू मलाई थाम्न लम्केँ तर फेरि बिचैमा रोकिएँ उहाँ कहीँ मेरो पछाडि हेर्न थाल्नुभयो मैले उहाँको आँखाको अनुसरण गरेँ मेरो पछाडि अर्थको क्यामेराम्यान उभिएको थियो मैले उतिरा हेरेको देखेर उसले भन्यो म्याम गाडी रमेश तिमीहरू जाँदै गर म आउँछु तर म्याम क्यासेट लगेर उत्तम सरलाई दिँदै गर्नु म आइपुगिहाल्छु म मा ट्याक्सीमा आउँछु तिमी गइहाल म फेरि हेमान्टीतिर फर्किएँ जिया बेटा त मेरो मतलब तिमी त तपाईँ मले हात बढाएर उहाँको मुख छोपिदिए तपाईँ कि यो लडकी त्यति ठुले कहिल्यै हुन सक्दिनँ हे मान्टी जब तपाईँले उसलाई तपाईँ भनेर सम्बोधन गर्नु परोस् मैले आफ्नो दुवै हात फिजाएँ उहाँ यसरी मलाई अघालो हाल्न आउनुभयो कि मलाई काठमाडौँमा पहिलो दिन अनुपम दिदीलाई आफूले अँगाल्न गएको पल याद आयो जो हरेकको सहारा बन्न सधैँ तत्पर रहनुहुन्थ्यो उहाँ आज बेसहारा मैले अगाडि केही सोच्न सकिन केवल दरोसँग उहाँको थरेर कापिरहेको शरीरलाई अङ्गालेर रोहिरहे रा उहाँ सँगसँगै हेरिल्याउ त भाग्यको मारले आज कहाँ ल्याएर खडा गरेको छ हामीलाई बेटा म आन्टी अंकल कहाँ हुनुहुन्छ अनि तपाईँ यहाँ एक्लै के गरिरहनु छ मैले उहाँको बिलौनाले विचलित हुँदै सोधेँ उहाँको आँसु अझै बेगसँग बर्सिन सुरु गर्यो दिल यही त छ बेटा उसैको खातिर म यहाँ छु के भयो अंकल, अंकल ठिक त हुनुहुन्छ कहाँ ठिक बेटा उहाँले आँसु पुस्दै हाहाकारपूर्ण स्वरमा भन्नुभयो दुई दिन भइसक्यो यहाँ लिएर बसेको तर यो ठुलो ठाउँमा हाम्रो त बात कसले सुन्छ डाक्टरहरू भन्छन् बिरामी सुताउने ठाउँ छैन दुई दिनदेखि यहाँ यो चिसो सिमेन्टीमा लडिराखेको छु बेटा परेशान भइसकेमा त उहाँको हिक्का छुट्यो के भएको छ उहाँलाई मैले उहाँको आँसु पुसिदिँदै सोधेँ बेटा तँलाई त थाहै छ उसको पैर काटेको ठाउँमा दबाई लगाइरहनुपर्छ अनि मलाई पत्ता पनि छैन कि त्यसलाई के बोल्छन् त्यो बनावटी पैर उहाँको पैरको बीचमा राख्नुपर्ने पत्ता नै के बद्लिरहनुपर्छ तर उसले उहाँ फेरि रुनुभयो हिक्का छोड्दै उसले पैसा छैन भनेर पत्ता नै कहिलेदेखि बद्लनेछ त्यहीँ गरेर इन्फेक्सन भयो अरे अहिले त डाक्टरहरू जहर फैलिसक्यो अपरेसन गर्नुपर्छ भन्छन् तर म कहाँ लिएर जाउँ उसलाई जहाँ म आफैलाई खर्चेर भए पनि उसलाई बचाउन सकु जिया मा। म उठ्नुहोस् मैले अचानकै उठेर उहाँलाई सहारा दिएर उभ्याउने कोसिस गर्दै भने हिँड्नुहोस् कहाँ अङ्कललाई भर्ना गर्न मैले दृढ स्वरमा भने हामी अङ्कल लडिरहेको ठाउँतर्फ लाग्यौँ दिल आन्टीले काँतर स्वरमा बोलाउनु भयो अङ्कलले मुखसम्म ढाकेर उडेको बर्को हटाउनु भयो अङ्कलको स्थिति त यस्तो थियो कि मैले उहाँलाई चिन्न सकिनँ भित्र धसिएको आँखाहरू रगत नभएर पहेँलो होइन निलो भएको अनुहार उहाँको हालत देखेर त म पनि डराएँ अङ्कलले आन्टीलाई हेर्नुभयो अनि उहाँसँगै उभिए मलाई तर उहाँको खाली खाली आँखामा कुनै भाव दाएन उहाँले फेरि आन्टीलाई हेर्नुभयो अरे पहिचानेनौ अप्ने लड़की, आफ्ने जिया के त कस्तो नचिनेको त उहाँको स्वरमा यति धेरै आफ्नोपन यति धेरै अनुराग थियो कि मेरो आँखामा फेरि आँसु आयो बाबुको माया नपाएकी आमाको काखा नपाएकी बहिनीहरूको आफ्नोपन र सम्मान पार्न नसकेकी जियालाई कोही त यस्तो थियो जो यति धेरै आत्मीयताका साथ अप्नी भनिरहेको थियो जिया खरतार बाजेकी छोरी उहाँ उठ्न खोज्नुभयो तर सक्नु भएन कहिले मलाई अनि कहिले आन्टीलाई हेरिरहनु भएको अङ्कललाई आन्टीको सहमति स्वरूप हल्लेको टाउकोले मात्र विश्वास दिलाउन सकेन सायद अत उहाँले तीव्र उत्कण्ठतापूर्ण स्वरमा फेरि सोध्नुभयो तिमी तिमी जिया नै हो त अङ्कल आफ्नै आँगनमा फुलेको फुलको श्वास चिन्न यति धेरै बेर लाग्छ र भन्छन् नि हेमा आन्टी यो लड्कीमा सहस्रौं शताब्दीले पनि त्यो परिवर्तन ल्याउन सक्ने छैन कि उसका आफ्नाहरूले उसलाई नचिन् जबकि अहिले त दश वर्ष पनि बितिसकेको छैन उहाँको आँखामा व्यवस्थाको आँसु छचल्कियो बेटा समयले यस्तो दिन देखाइदिएको छ कि आँखाले ठम्म्याएको सत्यलाई पनि मनले मान्नै चाहँदैन उहाँले फेरि हात दह्रोजसँग समात्नुभयो तेक दुई घंटा पशबहादुर अंकल तीन अस्पताल को प्राइवेट कैबिन में होनी का ठूला मानने सर्जन वहां लरीक्षण करते थे हु सब तीत सजिले तो भेन तर य समस्या सुलझा राम आब मै मैं कार्यालय में फोन करे आपू आईपुग न जनाइके थी मट उ दौड़ी रहें आंटी मैं डबडबाइ रखे आँखा हे रह त्यहाँको सारा काम सकेर म हेमा आन्टीलाई लिएर घर आएँ सारा समय आन्टीले मेरो हात दरुसँगसँग माथिरहनुभयो तर केही बोल्नु भएन आमाको अवस्था देखेर उहाँ बिलौना गरेर रुनुभयो त्यही मनिषा मिता मानी र जानुलाई देखेर दङ्गा पर्नुभयो तर जति उहाँ खुसी हुनुहुन्थ्यो उनीहरूलाई देखेर त्यति नै खुसी उनीहरू हुन सकेनन् मानीले त उहाँलाई पहिलोपटक देख्दै थिए त्यसमाथि पनि उसको कसैसँग झ्यामिने स्वभाव नै थिएन तर मनिषा र उपेक्षा देखेर मेरो मन कुणी उहाँहरूलाई नुहाइधुवाई गर्न लगाएर लुगा फेर्न दिएर मैले आफ्नो कोठामा ल्याएँ अनि अफसोसपूर्ण स्वरमा भने आन्टी मलाई तपाईँलाई छोड्न त मन छैन तर म जान जरुरी छ तपाईँ आराम गर्दै गर्नुहोस् म काममा जान्छु त्यहीँबाट अङ्कललाई पनि हेर्न जान्छु म आजको दिन र रा रात तपाईँ कुनै चिन्ता नगरिकन थक्कै मार्नुहोस् त्यसपछि बसेर गफ गरौँला तपाईँको सुन्नु त छँदैछ सा आन्टी मैले मेरो पनि सुनाउनु छ थाहा पनि छैन कति जम्मा भएको छ तर आज तपाईँलाई देखेर यस्तो लाग्यो कि बाले छोडेर गएदेखि मैले त सुनाउनै बिर्सिएँ कसलाई सुनाए ठ सुनाउन पनि मेरो स्वराबरुद्ध भयो म जिम्मेवारी निभाउन व्यस्त छु अरू अरू आफैमा व्यस्त छन् आन्टी रानी खर्का छोडेदेखि आफ्नोपनको परिभाषा नै बिर्सिएँ मैले त सायद जिया म सकभर छिटो फर्कने कोसिस गर्छु आन्टी तपाईँ यहाँ केही अप्ठ्यारो नमान्नुहोला सम्झनुहोस् यो तपाईँकै घर हो अनि मेरो पछाडि उभिएकी मानिसँग झन्डै ठोकिएँ ऊ निहालेर मलाई हेरिरहेकी थिए उसको आँखामा अनौठो भाव थियो मैले ती आँखाहरूको सामना गर्न सकिनँ अनि हटबडाउँदै भने मानी आन्टीलाई के चाहिन्छ यसो त चिन्ता नगरी जाँदी उसले मेरो कुरा पुरा नहुँदै भने अघिसम्म थाहा नभए पनि अब मलाई थाहा छ कि उसले अघि बढेर चियाको मग मलाई थमाउँदै पुनः भने जिया जिया नै त म कोसिस गरेर पनि बन्न सक्दिनँ तर मानिससँग पनि आन्टीलाई कुनै गुनासो हुने छैन मैले आश्चर्यपूर्वक उसलाई भयो अनि मैले अघि बढेर उसलाई बिस्तारै अँगालेँ जिया यो त बिल्कुल तजस्ती छ आन्टीले बिस्तारै भन्नुभयो म मा मानीलाई छोडेर कतै नहेरी बाहिर निस्किएँ बाकी समय अस्पताल र कार्यालयमा बाँडिनु पऱ्यो मैले डाक्टरहरूसँग अनुरोध गरेँ धम्की दिएर अनेक पापड बेलेर मैले अङ्कलको अपरेसन भोलि बिहान गर्ने व्यवस्था मिलाएँ भोलिको दुवै सिफ्टको लागि छुट्टी माग्थ बाँकी समय अस्पताल र कार्यालयलाई बाँडिनु पर्यो मैले डाक्टरहरूसँग अनुरोध गरेर थम्की दिएर अनेक पापड पेलेर मैले अंकलको अपरेशन भोलि बिहान गर्ने व्यवस्था मिलाए भोलिको दुवै सिफ्टको लागि छुट्टी माग्दा आदेश सरले मात्र होइन शून्य जति सबैले अचम्म माने आदेश सरले त मभित्र बोलाएर सोध्नुभयो घरमा त सबैलाई ठिकै छ कुनै व्यक्तिगत समस्या त छैन मैले अङ्कलको बारेमा केही भन्न चाहिँ त्यसबेला त्यसैले यत्तिकै टारिदिए तर सर आश्वस्त हुनुभएन सधैँको समयभन्दा अलि चाँडै नै म घर पुगेँ अरू सबै खाना खाएर सुतिसकेका थिए तर आन्टी र मानी मलाई कुेर रा बसिरहेका थिए तपाईँ किन बसिरहनु भएको थाहा छैन कति दिनदेखि राम्ररी सुत्नु भएको छैन आज त कमसे के कम। बात गरेको आज पता नै कति समयपछि यसरी सँगै बसेर खाना नसिब भएको छ यो म कसरी छोडौँ त्यो पनि यो छोटी जियाले मलाई यति आराम कराई गराइसके कि मेरा सारा थकाउट हराइसक्यो बरु एकपटक दिल्ललाई हेर्न पाएको भए आन्टी तपाईँ चिन्ता नगर्नुहोस् मैले अस्पतालमा सबै व्यवस्था गरिसकेँ भोलि बिहान त उहाँको अपरेसन पनि हुँदैछ अपरेसन हुँदैछ आज बिहानसम्म जसको अस्पतालमा भर्ना हुन सकेको थिएन उसको भोलि अपरेसन हुँदैछ लड्की यस्तो चमत्कार गर्न कहाँबाट सिकिस् आन्टीले हटबडाएको आँखाले मलाई हेर्दै भन्नुभयो मैले कुनै चमत्कार गर्न जाने कि छैन बस अब हक मागेर लिन नसके खोसेर धम्की दिएर लिन जानेकी छु मैले अनि आन्टी हाम्रो जस्तो भ्रष्ट मान्छेहरूले शासन गरिरहेको देशमा यो सबैले सिक्न जरुरी छ यो शब्द मेरो केही समझमा आउँदैन तर अब दिल्ललाई केही भइगयो भने यो याद गरेर अफसोस हुने छैन कि मेरो दिल इलाज नपाएर मौत मैले अघि बढेर उहाँको उठमा आफ्नो हात राखेर भने यस्तो अशुभ नबोल्नुहोस् आन्टी अङ्कललाई केही हुँदैन उहाँले मेरो आँखामा हेर्नुभयो निकै बेर अनि स्नेहपूर्वक भन्नुभयो चला खाना खाऊ यो बच्ची पनि भोकै छ अहिलेसम्म मानीले आन्टीको सुत्ने व्यवस्था मेरो कोठामा गरिदिएकी थिए खाना खायोरि हामी कोठामा गयौँ आनीले चियाको एउटा एउटा मग थमाई थमाइदिए अनि ढोका ढल्काएर निस्की आन्टी मेरै ओछ्यानमा आएर बस्नुभयो अनि विस्तारै सोध्नुभयो सावित्रीको कुनै उपचार हुनै सक्दैन र किन हुन सक्दैन मैले वितृष्टापूर्वक भने भर्खर जन्मिएको छोरो काखमा राखिदिएर रा। उहाँकै हो भन्ने विश्वास दिलाउन सके सत्तरी प्रतिशत हुने सम्भावना हुन्छ भन्छन् डाक्टरहरू तर उल्टो पनि हुन सक्छ उहाँ एकदमै उग्र र आक्रमक पनि हुन सक्नुहुन्छ कस्तो मना यति बहादुर यति हिम्मतवाली लड्की हुँदाहुँदै लड्काको अन्दो चाहमा सावित्रीले आफ्नो यो दुर्दशा गराइलिन् अनि हेर हामीलाई जसको दुई दुईवटा लड़का भएरै पनि यो हालत छ उहाँले अफसोचपूर्ण स्वरमा भन्नुभयो मैले उहाँको हातसम्त्र बिस्तारै सोधेँ कहाँ छन् आन्टी कवि र कुन्दन काठमाडौँमा त छन् निकै बेर आन्टी केही बोल्नु म उहाँको हात समातेर उहाँलाई नै हेरिरहेँ निकै बेरपछि उहाँले टाउको उठाएर मलाई हेर्नुभयो अनि थकित स्वरमा भन्नुभयो पता नै कहाँ के गलत भयो हामीबाट सायद काठमाडौँ आउनु नै गलत भयो कि तर उहाँ पनि त आग, आग मा? के बचेको थियो र आग कहाँ रानी मैले सोधेँ उहाँले टाउको हलाउँदै भन्न सुरु गर्नुभयो सबै अच्छा चलिरहेकै थियो कि खरदार अचानक त्यसरी जानु अनि तिमीहरूले त्यस्तो हालतमा गाउँ छोड्नु जिया, हाम्रो त मनै उठी गयो रानी खर्कबाट त्यसमाथि पनि तिमीहरू हिँडेको थोरै दिनमा नै पता नै कसरी रातिको बखत आगो लाग्यो निभाउने कोसिस गर्दा गर्दै पनि सारा कुछ चलेर खरानी भयो त्यसपछि फेरि त्यो होटल खडा गर्ने हिम्मत दिलले गर्नै सकेन एक दिन पता नै के मनमा आयो दिलको भन्यो काठमाडौँ जाउँ ठूलो ठाउँ छ त्यहीँ कहीं एउटा बाटोमा दोकान खोलिलिउँला छोराहरूलाई पनि राम्रो स्कुलमा पढाउँला मैले दिलको कुरा कुन नमानेको थिएँ र फेरि त्यो जग्गा मलाई पनि बिरान लाग्न थालेको थियो तिमीहरू बिना हामीले त्यो होटल भएको जमिन बेचिदियौँ थोडा बहुत जो आएको पैसा लिएर यहाँ आयौँ यहाँ दिलको एक दुई जना साथी सीता पाइलामा बस्थे उनीहरूको सल्लाह मानेर दिलले पनि त्यही बस्ने मन बनायो अलिमाथि गाउँमा पाँचजना जग्गा किनेर थोडा बहुत बाँकी बचेको पैसाले एउटा चिया दोकान सुरु गर्यौं हामीले त्यही चक्रपतको छेउमा सबै राम्रै थियो पर कवीर एकदमै खमोश रहन्थ्यो रानी घरकाबाट आएदेखि नै पता नै के सोचिरहन्थ्यो हर बखत कुन्दन हर घरभन्दा बाहिरी रहन्थ्यो कुनै काममा हात बठाउँथेन दुख सुख दिल थोड़ा बहुत पैसा बचाए थियो पांच वर्ष लगाए एक दिन कबीर ने भो दुबई जु साइ बहुत समझाए दिल ने समझा तर उसको यहीं रटाई उस उखत की म अपाहिज बाबालाई यसरी सुखस्म खटिएको देख्न सक्दिनँ मलाई अलिकति पैसा दिइहाल म गएर कमाएर ल्याउँछु अनि तिमी दुबैलाई सुखले पाल्छु हामी सम्झाएर पेसान भयौ तर उसले मानेन खानापिना सब छोडिदियो हाम्रो केही जोर चलेन आखिर कवीर दुवै गएरै छोड्यो आन्टीले आँखा पुस्नु भयो अनि कुन्दन म नसोधिरहन सकिन कवीरसँग अलि डराउँथ्यो तर ऊ गएपछि त अलि अलि त मैले नै बिगाडेकी हो उसलाई मलाई पता छ जति बेला पैसा मागे पनि दिलसँग लुकाएर दिन्थे त्यही पैसाले कति बेलादेखि शराब पिउन थाल्यो मलाई पतै चलेन मातेर घर आउँथ्यो पता नै कति कति दिन बाद मुखमा आएको बोल्थ्यो त्यही सब सुनेर दिलको मन दुख्यो सायद एक चल्यो भएको जग्गा पता, पता नै के के जालझेल गरेर बेचिदिएछ आन्टीको हिक्का छुट्यो दिल नराम्ररी थला पऱ्यो मैले दुकान चलाउन सकिनँ चलाए पनि दुई चार पैसा बस्थेन कि कुन्दन आएर चोरेर चोर जबरजस्ती गरेर लिएर जान्थ्यो एक दिन भाडा दिन नसकेर दोकान रहेन बस्ने जग्गा नभएर ग्यारेजको एउटा छेउमा कसैले बस्न दियो बेटा यो सबमा मलाई यो सम्झेर दुःख लाग्दैन कि मैले दुःख पाएँ मलाई त यो सम्झेर दुःख लाग्छ कि मेरो दिलले दुःख पायो त्यो मान्छेले दुःख पायो जसले मलाई सधैँ रानी बनाएर राख्ने कोसिस गर्यो तर मैले उसलाई केही दिन सकिनँ औलाद दिए पनि त्यस्तो जसले हाम्रो जिन्दगी खराब गरिदियो आन्टी यस्तो किन सोच्नुहुन्छ यसमा तपाईँको के दोष मैले उहाँलाई सम्झाउन खोजेँ मेरो कारणले उसले पहिर गुमायो मेरै कारणले ऊ आज त्यो स्थितिमा छ जिया म त भन्छु मेरो नसिर नै खराब छ तब त ढिल आन्टी त्यो चिजको अफसोस नगर्नुहोस् जुन चिजले अङ्कललाई सारा जीवन खुसी र रा सुखी राख्यो त्यसमाथि अफसोस गरेर किन अङ्कलको मायाको अपमान गर्नुहुन्छ तपाईँ त यति समझदार हुनुहुन्छ आन्टी अनि फेरि किन यस्ता कुराहरू सोचेर मन बिगार्नुहुन्छ जो बित्यो त्यो बितिसक्यो अब त्यसको के अफसोस गर्नु तर भोलि त आउनै छ हामी कोसिस गर्न त सक्छौँ नि त्यसलाई अफसोचपूर्ण बन्न नदिन मैले उहाँको आँसु पुछिदिँदै भने केवल मै हि रह बोलने भेन निके बी हम सुख दुख बांड़े नसि रहने तर्खरना अचानक आंटी ने कई समझे समझे करे भन्न जिया तो लड़का थी नहीं। पता नहीं पो नाम थी हो? कुन लड़का आंकी मैं उत्सुक हो सोधे ती क्या सीढ़ी साहेब लड़का व याद आयो जयन मेरे शरीर को सब रू पटक ठाड़ो भो कि मेरे मुठू एकपटक टक्क अढ़ो सायद इसलिए कि मैं वर्ष पी पटक सुंदो नाम या फेरि मेरो दिनचर्यामा सामेल नभए पनि कहीँ मेरो मस्तिष्कमा अझै आलै थियो त्यो नाम के ती धेरै व्यस्त थिएँ कि म त्यो नाम मैले कहिल्यै याद गरिन त्यो बेला मैले कति नै कोसिस गरे पनि मलाई त्यो पल्ला आएन जब मैले त्यो नाम सम्झेर उसलाई याद गरेथे म निउरिएर चुपचाप बसेको देखेर उहाँले फेरि भयो लड़की, की की की? की के भयो किन चुप बस्यो कि के आन्टी मैले टाउको उठाए त्यहीँ के जयन भनेको के भयो उसलाई सुन्न बाद यसको म सोध्दैछु कि कहीं भेट भएको थियो रानी खर्क छोडेपछि भनेर कहाँबाट भेट्नु आन्टी यत्र वर्षहरूमा म त उसको नाम पनि आज पहिलोपटक सुन्दैछु यहीँ काठमाडौँमै त हो उसको पनि घर कहीँ आउने जाने गर्दा मलिवाको उहाँको कुरा पूरा नहुँदै असहमतिपूर्वक टाउको हल्लाए कहिले कोसिस गरे भेट्ने पत्ता ठिकाना झुट्ने आन्टी म कहाँ र कसरी खोज्थे उसलाई जुन मेरो स्तुति थियो त्यसमा त मैले खुद आफूलाई बिर्सिदिएको थिएँ आज अहिले भर्खर मात्र यो महसुस भयो कि यो जियाकान्तभित्र कहीँ एउटी सानी जिया पनि अझ जीवितै छे जुन जैनको हात सोमातिर रा रानी खर्कर त्यसको वरिपरिका ठाउँहरू चाहर्थे तर आन्टी अब ती दिनहरू धेरै पछाडि छुटिसके यति पछाडि कि त्यसको धमिलो याद जति मलाई छ त्यति उसलाई नै छैन होला के बात गर्थे यो लड़की, जुन दिन उसले रानी खर्क छोडेको थियो त्यो दिन जुन हालत थियो उसको त्यो मैले आज पनि भुले कि छैन भनेको थियो कि आन्टी जियालाई भनिदिनु म फर्केर आउनेछु यहीँ ठाउँमा मैले भनेका कुराहरू नबोल्नु भन्नु उसलाई अरूको कुरा पत्याए पनि नपत्याए पनि तपाईँको कुरा पत्याउँथे उसले उसलाई भनिदिनु होला कि जैनले जा जहान छोड्न सक्छ तर जियाको साथ छोड्ने छैन त्यो लड्काको आँखामा त्यही कुछ थियो बेटा जुन मैले वर्षौंदेखि दिलको आँखामा देखेको थिएँ तपाईँलाई गल्ती लाग्यो होला आन्टी यदि त्यस्तो भएको भए उसले खोज्थेन मलाई माने म मा असक्षम थिएँ असाय थिएँ मेरो स्थिति अर्कै थियो तर उसको बाबा सिडियो हुनुहुन्छ यदि उहाँहरूले चाहेको भए सायद चाहेका थिए कि आन्टी मेरो स्वर थरथर के पता जैनले खोजेको थियो कि तिमीलाई के पता सिडियो साहेबको बिमारीले कुन रूप लियो के पता उहाँलाई पनि आन्टी के नमर्नुहोस् प्लिज मैले यादसम्पूर्ण स्वरूपमा भने जसको परिवारको समेत बुरा अहिलेसम्म सुन्ने हौसला तिमी भित्र छैन उसको याद तिमीलाई कहिल्यै आएन म कसरी मानौ आजीले मलाई निहालेर हेर्दै भन्नुभयो मेरो आँखामा आँसु आउन तत्पर भयो मलाई दु दिन याद आयो जब मैले पत्रिकामा एसएलसीको रिजल्ट हेरेथेँ त्यसबेला पनि मैले केवल आफ्नो मात्र रिजल्ट हेरेथेँ त्यसबेला पनि मलाई जयन्तको याद आएको थिएन जबकि मसँग उसको सिम्बल नम्बर पनि थियो के मेरा समस्याहरू त्यति विकराल थिए कि त्यो बाहेक मभित्र तिन अक्षरको एउटा नाम पनि हटाउन सकिन के त्यही नै थियो मेरो साथी र साथको परिभाषा मलाई अनौठो आत्मग्लि महसुस भयो तिमी अझै खोज्न सक्छौ उसलाई आन्टीले मानव मेरो अनुहारको भाव पढेर भन्नुभयो अह अब म त्यसो गर्न सक्दिनँ किन सक्थिनौ आन्टी धेरै समय बितिसकेको छ ऊ मलाई खोजी खोजी थाकेर मन बुझाएर बसिसकेको छ कि के थाहा बिहेबारी गरेर सुखी दाम्पत्य जीवन बिताइरहेको छ कि अब आएर उसलाई खोजेर म उसलाई अप्ठ्यारो स्थितिमा पार्न चाहन्न मैले बिस्तारै भने आदरणीय श्रोताहरू तपाई सुन्दै हुनुहुन्छ रेडियो एकानब्बे दशमलव समयका हर्जको तरङ्गमा कार्यक्रम स्पर्श र कार्यक्रम स्पर्शमा हामी साहित्यकार सानु शर्माको उपन्यास अर्थको वाचन गरिरहेका छौं अर्थको आज आठौं श्रृङ्खलाको वाचन गरिरहेका छौ तपाई यसअघिका श्रृंखलाहरू पनि सुन्न चाहनुहुन्छ भने हामीलाई फेसबुकमा कार्यक्रम स्पर्शको फेसबुक पेज रेडियोभिजन कार्यक्रम स्पर्शमा लाइक गरेर हामीले त्यहाँ राखेका लिङ्कहरूमा क्लिक गरेर यसअघिका कार्यक्रम स्पर्शका सम्पूर्ण श्रृङ्खलाहरू डाउनलोड गरेर सुन्न सक्छ त्यसै गरी तपाई नेपाली अडियो बुकभित्र कार्यक्रम स्पर्शका सम्पूर्ण श्रृङ्खलाहरू सुन्न सक्नुहुनेछ अनि डाउनलोड गरेर तपाईँसँगै राख्न पनि सक्नुहुनेछ के पत्ता अझै कुरिरहेको छ कि जसले आजसम्म मलाई खोजिरहेको होला कुरिरहेको होला उसले कुनै न कुनै दिन भेटला नि मलाई तर तर म खोज्दिन आन्टी जसको यादलाई समेत बाको खरानीसँगै गण्डकीमा पगाइसकेँ वर्षौँ पहिले उसलाई खोजेर के भन्छु म उसँग यहीँ कि बितेका वर्षहरूमा एकपटक पनि मैले उसलाई याद गरिनँ मैले कातर स्वरमा भने त के बेटा भुलाइदिइन्छ सबै भुलाउने के दे भुलाएकै त छु आन्टी यतिका वर्ष मैले कहिले याद गरिनँ ती क्षणहरू जब बाको गाली र पिटाइले मर्माहात भएर सङ्कटा मन्दिर पछाडि बसेर रुन्थे तब उही त थियो एकजना जो मेरो आँसु पुस्न आउँथ्यो मलाई सम्झाउँथ्यो कसरी बिर्सिएँ मैले ती अनमोल क्षणहरू मलाई नै थाहा छैन सायद अरू जस्तै स्वार्थी छु म पनि या फेरि त्यो सब केटाकेटीको खेल थियो जुन उमेरसँगै मस्तिष्कबाट मेटिँदै गयो सचमा बच्चाकै खेल थियो त्यो मैले दिलकोरा मेरो बात बताउँदा जैनले भनेको बा त्यो उसले तँलाई नभेटि जानु परेको बखतको हालत बेटा जब मैले भुलेको छैन भने उसले कसरी भुल्न सक्छ समयले बिर्साइदिन्छ आन्टी कोही कोही बात यस्तो हुन्छ जिया जसलाई समयले त के मौतले पनि भुलाउन सक्दैन आन्टी मेरो बात मान एकपटक त खोज्ने कोसिस गरिहेर नाइ आन्टी मैले दृढ स्वरमा भने यदि भेट्ने छ भने यदि भेट्ने छ भने उसैको कोसिसले भेटोस् म पनि हेर्न चाहन्छु कि मेरो यादमा नभएको जैन मेरो जिन्दगीमा छ कि छैन त्यसपछि आन्टीले केही भन्नु भएन अब बिस्तारै उन्ज्यालो हुन थालेको थियो मैले आन्टीलाई जबरजस्ती एकै क्षण भए पनि पल्टन लगाएँ अनि आफू पनि पल्टिएँ आन्टीसँग त सजिलै भनिदिएँ कि जैनको साथ केवल बाल्यकालको खेल मात्र थियो एउटा तर के यही नै सत्य हो कि मैले साथ त्यो साथको कामना फेरि कहिल्यै गरिनँ त्यो हात जसलाई थामेर म यति दौडिएँ कि बाँकी जीवनको कठिन दौडले पनि मलाई थकाएन भने म कसरी भन्न सक्छु कि यो मेरो यो कठिन यात्रामा उसलाई यादै गरिन सायद मेरो अवचेतना मनमा ऊ यस्तरी अङ्कित थियो कि मैले त्यसलाई याद गरिरहने आवश्यकता नै महसुस गरिनँ सायद गाह्रो त भयो तर अङ्कलको ज्यान पचाउन हामी सफल भयौँ आन्टी धन्य हुनुभयो जति बेला पनि भन्नुहुन्थ्यो लड्की म त हजारौँ जन्मको लागि कर्जदार भएँ तेरो पता नै के पुण्य गरे थिएँ मैले कि तमिलिस नत्र म सुहाग उजाडिन्थ्यो मेरो म सम्झाएर दिक्क भइसकेको थिएँ तर उहाँको यो रटाइ रोकिएको थिएन अङ्कलको हालत त यस्तो थियो कि उहाँसँग मानव बोल्ने शब्दहरू नै थिएनन् केवल डब्डो बाहेक उहाँ खाले मतर्फ हेरेर हात बस मैले उहाँलाई डिस्चार्ज गराएर घरमै गर लिएर आएकी थिएँ मानि उनीहरू दुबईको एकदमै ख्याल राख्थेँ तर मिता र मनिषाको उपेक्षा प्रष्ट झल्कन्थ्यो म उनीहरूको देखेर छुप्ध हुन्थेँ तर केही भन्न सक्दिनथेँ सधैँ त्यो दिन अङ्कलको औषधि र फलफुल पुर्याउन दिउँसो घर आउँदा अङ्कल आन्टी दुवै रहनु भएको थियो हामीले उहाँहरूलाई पाहुना कोठामा सुत्ने व्यवस्था मिलाइदिएका थियौँ जुन कि तलै थियो मैले उहाँहरूलाई उठाउन चाहिन त्यसैले चुपचाप औषधिहरू राखेर रा, ढोका ढप्काएर रा, आमालाई एकपटक हेर्न म माथि मा उक्लिएँ तर मनिषा र कोठाबाट को निस्किएको मनिषाको तीखो स्वर सुनेर म भर्याङको टुप्पोमे टक्क अडिन बाध्य भएँ ऊ भनिरहेकी थिए धर्मशाला नै बनाएकी सदिले घरलाई थाहा छैन अरू कति दिन झेल्नुपर्ने हो यिनीहरूलाई म त वाक्क भइसकेँ अनि के त मिताले थपी हामीले चाहिँ दस रुपियाँ मागे पनि दसवटा सुधपुछ गरेर मात्रै दिन्छे यहाँ भने नाता र गोताको मान्छेलाई औषधी फलफुल दुध र अरू पनि थुप्रै चिजको लागि पैसा खर्च गरेको गरी छे तिमीहरूको पैसा खर्च गरेकी छैन दिले पसिनाको ठाउँमा रगत बगाएर आफ्नै पौरखले कमाएको पैसा खर्च गरिरहेकी छ यसमा तिमीहरूको टाउको किन दुख्छ मानिले कठोर स्वरमा भने किन नदुख्नु त दिको पैसामा हाम्रो हक बढी छ कि को न को मान्छेहरूको हाम्रो लागि त दिले कहिले खर्च गर्दिनँ त्यसरी मलाई अफसोस मात्र होइन लास पनि लाग्छ कि तिमीहरू पनि त्यही कोखबाट जन्मिएका हो जहाँबाट जियाकान्त जन्मी तिमीहरूका त्यत्रा साथीहरू आउँछन् तर दिले कहिले केही भन्दिनँ आज पहिलोपटक दिले यति आदरपूर्वक कसैलाई घरमा ल्याएकी छे जसलाई इज्जोत सम्मान गर्नु त परै जाओस् अरूको प्रवाह नगरे पनि दिएको त ख्याल गर्नुपर्छ नि तर लास पर्चेकाहरूको के कुरा गर्नु मुख सम्हालेर बोलै माने भन्दै आश मिता कराई बित्ता जत्रो मान्छेको बाँस कुरा के गरौँ त बाँस जोत्रा दिमागमा कुच्चा जत्रो बुद्धि नहटाएपछि तिमीहरूलाई त यसै पनि लाज लाग्नुपर्ने कि तिमीहरूले मलाई सम्झाउनु पर्ने ठाउँमा म तिमीहरूलाई सम्झाइरहेछु तर तिमीहरू यत्तिकै शर्माएर बसिरहेछौ खुसीको लागि त कुरै छोडौ दुःख पोख्न पनि अरूको काँध किन खोज्नु पर्थ्यो र मानेले तिक्त स्वरमा भने मैले अझै सुनिरहन सकिनँ उदास मन लिएर म काममा फर्केँ त्यसपछि म सहज हुन सकिनँ अङ्कल आन्टीको सामु पर्दा पनि एउटा नजानिँदो अपराधबोधको भावले सताउँथ्यो मलाई मलाई लाग्थ्यो कि मनिषा र मिताको उहाँहरूको उपेक्षापूर्ण व्यवहारको पनि म जिम्मेवार थिएँ हुन त त्यो दिनको मनिषासँगको उनीहरूको चर्काचर्कीपछि अलि सामान्य थिए थिए उनीहरू तर म अझै शुद्ध थिएँ किनकि मलाई थाहा थियो उनीहरू अङ्कल आन्टीको उपस्थितिले खुसी थिए थाहा छैन आन्टीमै त्यो खुबी थियो या मेरो अनुहार नै पारदर्शी थियो एक दिन आन्टीले मेरो दुवै हात समात्र मलाई आफू नजिकै बसाउँदै अपार स्नेहपूर्वक स्वरमा भन्नुभयो लड्की त परेशान किन हुन्छस् हर घडी यतिका जिम्मेवारी र भादौडका बीच पनि तैँले हाम्रो लागि टाइम निकालेर जे जति गरेकी छस् त्यति त म जायाले पनि गर्दैन पैसाको बात गर्दिनँ म किनकि की? तेरो अपमानको अगाडि त्यो महत्त्वहीन छ बाटो बाटो उठाएर अपमानले कहिले लगाएकी थिएस् त्यसको मिठास र महकथालाई कसैको उपेक्षाले पनि कम गराउन सक्दैन हामीलाई त बस यति नै पता छ कि यो हाम्रो जियाको घर हो अनि जियाको आफ्नो घर हाम्रो लागि कुनै भन्दा कम छैन त फिकर नगर बेटा मनमलिनगर यहाँ हामीलाई कुनै तक्लिफ छैन यहाँ सावित्री छ मानिस चा, छ त छ जानु छ मिता मनिषाले पनि त केही नराम्रो भनेका छैनन् मानिसको आफ्नो आफ्नो पसन्द नपसन्द हुन्छ लाई पसन्द आएको कुरा जरुरी त छैन कि अरूलाई पनि पसन्द आओस् हुनसक्छ हाम्रो यहाँ रहनु उनीहरूलाई पसन्द नआओस् तर जिया हामीलाई तिरो पसन्दको मात्र प्रवाह छ त्यसैले त मनमा बोझ नराख आन्टी मैले अगाडि के भन्न सकिनँ केवल शब्द हराएज डबडबाएको आँखाले उसलाई हेरिरहे उहाँले तानेर मलाई आफ्नो अँगालोमा समेट्दै कोमल स्वरमा भन्नुभयो यसको मतलब यो होइन कि मनिषा मिता मलाई प्रिय छैनन् उनीहरूले आफूलाई जति नै ठुलो सम्झे पनि मेरो लागि त उनीहरू आज पनि ती छोटी छोटी गुडियाहरू हुन् जो उहाँ हुँदा हर मेरो अघि पछि घुमिरहन्थे यसको मतलब यति हो कि हरको है हुन सक्दैनन् मेरो सारा उदासी र खिन्न त आँसुसँगै बगेर सकियो आन्टीको कुरा सुनेर बिस्तारै बिस्तारै अङ्कल उठेर हिँड्न थाल्नुभयो आन्टीको खुसी त नापेर नापिन्थेन तर उहाँ त्यसरी उठेर हिँड्नुले म पनि कम खुसी थिइनँ उठेर हिँड्ने बित्तिकै अङ्कल सबैभन्दा पहिले कवीरको सोधखोजमा लाग्नुभयो जसमा मैले उहाँलाई साथ दिएँ अंकल आन्टी यो थाहा पाएर स्तब्ध हुनुभयो कि कवीरले बेला बेलामा पठाएको पैसाहरू पनि कुन्दनले बिचमै लिएर मासेछ त्यति मात्र नभएर उसका चिठीहरू पनि उहाँहरू समस्या पुग्न दिएनछ कुन्दन कहाँ थियो कसैले थाहा थिएन हामीले उसलाई खोजेर पत्ता लगाउन सकेनौं अङ्कल अब कोठा खोज्न थाल्नु भएको थियो मैले विरोध गर्दा अङ्कलले भन्नुभयो जिया भन्छस् नि जसरी खरदार बाजे बितेर तिमीहरूको बिचल्ली हुँदा हामीले तिमीहरूलाई रानी खर्कमी राख्न खोज्दा तिमीले भनेकी थियो मायाले मात्र जीवन चल्दैन वास्तविकतामा जीवनको रूप अर्कै हुन्छ अनि कति ठिक भनेकी थियौ तिमीले बेटा भन्छन् नि जीवनमा कति चिज यस्तो हुन्छ जसलाई हामी गर्न चाहन्छौ तर गर्न सक्दैनौँ अनि कति यस्ता जसलाई गर्न चाहँदैनौ तर हामी गर्छौँ त्यो बेला हामी तिम्रो परिवारलाई त्यहाँ रोक्न चाहन्थ्यौँ तर सकेनौँ भन्छन् नि आज हामीलाई थाहा छ तिमी हामीलाई रोक्न चाहन्छौ अनि सायद हामी पनि यहीँ रोकिन चाहन्छौँ तर हामी त्यसो गर्न सक्दैनौँ भन्छन् नि कारण थुप्रै छन् तर यति बेला म यति नै भन्न चाहन्छु कि एउटी चौध वर्षकै लड्की पुरा परिवारको अभिभावक काँधमा बोकेर जीवनको यात्रामा यहाँसम्म आइपुग्न सक्ने हिम्मत देखाउन सक्छ भने भन्छन् नि मि किन सक्दिनँ आफ्नै अर्धाङ्गिनीको जिम्मेवारी बोक्न कमसेकम कोसिस त गर्न सक्छु जिन्दगीले साँच्चै थकाएको थियो केवल एउटा खुट्टाको भरमा जिम्मेवारी बोक्न त गाह्रो थिएन तर भन्छन् नि सन्तानको बनियातिर बदमासीको बोझ यो अपाहिजले थान्न नसकेर सायद तर जिया तिमीलाई देखेर आज जा मैले जाने कि बोझ चाहे जत्रो होस् मानिसलाई उठाउने उठाउन सक्ने हिम्मत चाहिँ रहेछ भन्छन् नि तिम्रो हौसला देखेर त म अपाहिजमा पनि एउटा नयाँ जोस आएको छ विश्वास गर बेटा मभित्र अझै त्यति तागत छ कि म मेरो हेमालाई आफ्नै पौरखले पाल्न सक्छु म लटखटा आएको हुँ लडिसकेको छैन सायद तिमीले सहारा नदिएको भए लड्थे पनि होला तर अफ उहाँले दृढ स्वरमा अगाडि भन्नुभयो अब कि कमसेकम हेमाको सहारा नभए पनि साथ अवश्य भन्नेछु त्यसपछि मैले उहाँलाई केही भन्न सकिनँ केही दिन यत्तिकै व्यस्ततापूर्वक बित्यो अर्को हप्ता अर्थ पब्लिकेसनले आफ्नो पैँतिसौँ वर्ष पूरा गर्दै थियो जसलाई आदेश सर बडो भव्यताका साथ मनाउने व्यवस्था मिलाउँदै हुनुहुन्थ्यो त्यसै कारणले पनि सास फेर्ने फुर्सद थिएन त्यही व्यस्तताको बीच एक दिन अचानकै बिना कुनै प्रसङ्ग आदेश सरले सोध्नुभयो जिया तिम्रो त्यो अङ्कल दिलबहादुर कस्तो मान्छे छन् म मा एक क्षण परे कस्तो मान्छे मतलब मतलब कस्तो चरित्रको कस्तो नियतको कस्ता सर यो बारेमा मैले के भनिरहनु पर्छ म उहाँहरूको आदर गर्छु उहाँहरू मेरो घरमा हुनुहुन्छ र म सधैँ यहीँ चाहन्छु कि म उहाँहरूको सदैव काम आइरहन सकु के यसैले नै साबित गर्दिनँ कि उहाँहरू कस्तो मान्छे हुनुहुन्छ उहाँ केही बोल्नु भएन बरु मैले नै उत्सुकतापूर्वक सोधेँ किन र छ जिया तिमीलाई त थाहै छ अचिल शङ्करले गरिरहेको व्यवहार मेरो बाध्यता छ कि म केही गर्न पनि सक्दिनँ किनकि एकदमै अपरिचित मान्छेलाई म मेन गेटमा राख्न सकु उसलाई थाहा छ यो कुरा त्यसैले ऊ फाइदा उठाइरहेछ हरेक दोस्रो तेस्रो हप्ता गाउँमा कोही न कोही बिरामी छ भनेर पैसा माग्छ त्योभन्दा पनि अचेल प्र्याटन पिएर बस्छ गेटमा त्यस्तो मान्छेलाई राखेर रा म मा ढुक्क कसरी हुन सक्छु उहाँ केही भयो यदि तिम्रो अङ्कलले चाहे म उनलाई शङ्करको ठाउँमा राख्न चाहन्थेँ तर उहाँ हिचकिचाएर चुप लाग्नुभयो मैले त कहिले सोचेको थिइनँ कि यो पनि हुनसक्छ के हो सम्भव छ सा? मैले सोचेँ तर सर उहाँ त आफै अपाहिज हुनुहुन्छ उहाँ कसरी यत्रो ठुलो जिम्मेवारी बोक्न सक्नुहुन्छ प्रत्यक्षमा मैले भने किन मैले सुनेको त उनी आफ्नै होटल चलाएर बसेका थिएरे त्यति सक्षम मान्छेले यो काम किन गर्न सक्दैन शङ्कर पो क्वाटरमा बस्न मान्दैन तर यदि उनीहरू क्वाटरमै बसे भने झनै राम्रो काकी पनि अब बुढो भइसक्नु भएको एक्लैसँग सबै सम्हाल्न उहाँलाई पनि गाह्रै छ त्यसैले यदि तिम्रो अङ्कल आन्टी हुनुभयो भने म ढुक्क हुन सक्छु वास्तवमा अदिति पनि यही चाहन्छन् उनीले भनेर मैले यो दिलबहादुरको बारेमा थाहा पाएँ अब यदि तिमीले चाह्यो भने म सर मैले चाहेर केही हुँदैन म केवल अङ्कलसँग सोध्न सक्छु बाँकी निर्णय त उहाँले नै गर्नुहुनेछ जी हा तिमीले मनायो भने उनी पक्का मान्नेछन् मलाई विश्वास छ मलाई यति बेला एउटा इमानदार र निष्ठावान चौकीदारको मात्र होइन सहयोगीको पनि आवश्यकता छ सा। सर म अङ्कलसँग कुरा गर्छु मैले आश्वासनपूर्ण स्वरमा भने त्यो रात म घर फर्कँदा सधैँजी मा मानिर हेमा आन्टी मलाई कुरेर बसेका थिए मैले आन्टीलाई सरको प्रस्ताव सुनाएँ निकै बेर उहाँ केही बोल्नु भएन उठेर भान्साबाट निस्कन लाग्नु भएको आन्टीलाई मैले बोलाएँ अनि बोलाएँ पनि तर उहाँ रोकिनु केही बेरमै उहाँ अङ्कलसँगै त्यहाँ फर्कनुभयो आन्टी यो आधारातमा अङ्कललाई किन उठाउनु भएको मैले त खालि जिया बेटा रात कहाँ बचेको छ र हाम्रो जीवनमा आन्टीले अश्रुपूरीत आँखाले मलाई हेरेर अवरुद्ध स्वरमा भन्नुभयो तिमी जो सूर्य बनेर झुल्किदिएकी छौ हाम्रो जिन्दगीमा आन्टी भन्छन् नि मसँग त शब्दै छैन जिया तिमीले हाम्रो लागि जे गर्यौ त्यसको आभार कुनै शब्दद्वारा प्रकट गर्न पनि सकिन्छ मलाई त लाग्दै लाग्दैन भन्छन् नि तिमी हाम्रो लागि त्यो सूर्य हौ जसलाई दियो देखाउने दुस्साहस म गर्न सक्दिनँ तर म भन्छन् नि भगवान्सँग यहीँ प्रार्थना गरिरहेछु कि तिम्रो हरेक कामना ईश्वरले पुरा गरून् त्यो पनि जसको तिमी चाहना गरेर बिर्सिसकेकी हुन्छौ जिया हामी त धन्य भयौँ तिम्रो सहारा र साथ पाएर अंकल, त्यस्तो नभन्नुहोस् मैले उहाँलाई बस्न मद्दत गर्दै भने आफ्नोलाई मद्दत गरेर कसैले उपकार गर्दैन यो त कर्तव्य हुन्छ गर्नेको अङ्कल आन्टी आमा बाबा र बहिनीहरू बाहेक मैले मानेको आफ्नो तपाईँहरू पनि हुनुहुन्छ त्यसैले तपाईँहरूको काम आउनु मेरो कर्तव्य हो यो पनि तिम्रो बडपन हो नत्र आजको युगमा जहाँ छोराले लात मारेर जान्छ त्यहाँ अरुको आफ्नो हुनसक्छ भन्छन् नि यो खुबमा यो खुबी पनि तिमीमा मात्रै छ बेटा अङ्कलको आँखामा आँसु भरियो मैले केही भन्न सकिनँ भोलिपल्टै अङ्कल आन्टी क्वार्टरमा सर्नुभयो आदेश सर र अदिति म्यामले दङ्ग परेर म प्रति आभार प्रकट गर्नुभयो अङ्कल आन्टीको खुसीको त कुनै सीमा नै थिएन हेमा आन्टी आएदेखि हामीले आमाको पनि चिन्ता गर्नु पर्थेन हेमा आन्टी जति बेला पनि उहाँलाई आफूसँगै राख्नुहुन्थ्यो उहाँका हरेक काम आफै गरिदिनुहुन्थ्यो उहाँसँग कुरा गर्नुहुन्थ्यो उहाँले बुझे पनि नबुझे पनि क्वाटरमा गएर पनि उहाँको दिनचर्या फेरिएन म आमाको तर्फबाट अब ढुक्क भएँ जसको लागि म हेमा आन्टीप्रति आभारी थिएँ अङ्कलले साथीको छोरा मार्फत कबीरको बारेमा खोजखबर गर्नुभएको थियो आफू अलि धुडधुप गर्न सक्ने भएपछि फलस्वरूप अब कबीरले उहाँहरूको नयाँ र निश्चित ठेगाना पाएर उहाँहरूसँग सम्पर्क गर्न सफल भएको थियो उसैबाट हामीले थाहा पायौँ कि उसले पटक पटक गरेर सातर लाख रूपियाँ नेपाल पठाइसकेको रहेछ अङ्कल आन्टीले आफूले पैसा नपाएकोमा भन्दा कवीरलाई पनि कुन्दन जस्तै सोचेकोमा अफसोस मान्नुभयो न्दनको बारेमा थाहा पाएर कवीरले पनि खूब मन दुखायो बाँकी आफ्नो बारेमा अङ्कल आन्टीले नै केही भन्न चाहनु भएन जे होस् अब म उहाँहरूको तर्फबाट ढुक्क थिएँ अर्थ पब्लिकेसनको वार्षिक उत्सव भन्दा तिन दिन अघि राति मैले खाना खाइसकेपछि मानीले स्पष्टसँग भने दिए मलाई पैसा चाहिएको छ मैले आश्चर्यपूर्वक उसलाई सधैँ म आफैलाई सोद्धा ऊ कसैले पैसा लिन मान्थिनँ तर आज आफै मागिरहेकी थिए मैले सहज स्वरमा सोधेँ कति सय रुपियाँ होइन मलाई 25 तिस हजार रुपियाँ चाहिएको छ उसले तटस्थ स्वरमा भने मैले अविश्वासपूर्वक उसलाई हेरेँ यतिका पैसा तर किन दि मैले तँसँग कहिले केही मागेको छैन आज माग्दैछु म माथि भरोसा छ भने सोधपुछ नगरिकन मलाई त्यति पैसा दे होइन भने मलाई चाहिँदैन तर माने दे तैले मनिषा मिताको आवश्यक अनावश्यक सबै चिजको माग पूरा गरेकी छ म आज पहिलोपटक माग्दैछु त म माथि यति भरोसा र विश्वास राख्न सक्छेस् कि म बिना जरुरत तलाई केही भन्दिनँ विश्वास कर यह पैसा नचाइद चीज में खर्च होने आदरणीय श्रोताहरू एथेन्जेलसम्म हामीले वाचन गरेको उपन्यास साहित्यकार सानु शर्माको उपन्यास अर्थको आठौं श्रृंखलाको वाचन थियो बाँकी अंशको वाचन हामी नौ श्रृंखलामा लिएर उपस्थित हुनेछौं तपाईसँग पनि कार्यक्रम स्पर्शका लागि उपयुक्त कृतिहरू छन् त्यसै गद्य सामग्री छन् भने तपाईंले हामीलाई पठाउन सक्नुहुनेछ